त्यो अनुहार उदासीन छ पक्कै के गडबड हुनु पर्छ यहाँ सास फेर्न साह्रै कठिन छ पक्कै के गडबड हुनु पर्छ सरकारले यो सोचेर रातारात तिसारा सारा टहरा भत्कायो सरकारले यो सोचेर रातारात ती सारा टहरा भत्कायो सुकुमवासीको पनि जमिन छ पक्कै के गडबड हुनुपर्छ यहाँ सास फेर्न सारै कठिन छ पक्कै के गडबड हुनुपर्छ अस्ति मात्रै घर छोडी भर्खर यो सहर छिरेकी युवतीको अस्ति मात्रै घर छोडी भर्खर यो सहर छिरेकी युवतीको जिन्दगी चलचित्र झै रङ्गिन छ पक्कै केही गडबड हुनुपर्छ यहाँ सास फेर्न साह्रै कठिन छ पक्कै केही गडबड पर्छ किन पक्रिँदैन यो प्रहरी त्यो डुलिरहेको मान्छेलाई किन पक्रिँदैन यो प्रहरी त्यो डुलिरहेको मान्छेलाई हत्यारा त्यही हो भन्ने यकिन छ पक्कै केही गडबड हुनुपर्छ उसको त्यो अनुहार उदासीन छ पक्कै केही गडबड पर्छ हामी लाटाहरूको पीर व्यथा बुझ्ने थियो न्यायालय पनि हामी लाटाहरूको पीर बुझ्ने थियो न्यायालय पनि आज आफै नै आवाजविहीन छ पक्कै केही गडबड हुनुपर्छ उसको त्यो अनुहार उदासीन छ पक्कै केही गडबड हुनुपर्छ यहाँ सास फेर्न साह्रै कठिन छ पक्कै केही गडबड हुनुपर्छ मान्छे नामक गजल, मा गजल संहमा सङ्ग्रहित यो मिठो काफियाको यो रातकालीन यो रात्रिकालीन बसाईमा बसाई माधुर्य भन्न मिठा मिठा गजलको साथमा आज पनि उपस्थित भइसकेको छु तपाईँकै गजल साथी म विकास र प्रविधिमा साथ दिँदै हुन्छ प्राविधिक मित्र समीक्षाजीले तपाईँकै कथा व्यथा हृदयका आवाजलाई गजलद्वारा स्वर भरिएको कार्यक्रम हो काफिया कार्यक्रमको सुरुवात हामी कुनै गजल, गजल संग्रहमा संग्रहित मिठो गजलद्वारा गर्ने गर्छौँ भने अन्त्य पनि त्यसरी नै गर्ने गर्छौ गर कार्यक्रम अवधि भर तपाईँले नै माया गरेर पठाउनु भएका गजलहरू र मिठा मिठा साङ्गीतिक गजलहरूको साथ रहने गर्छ भने कहिलेकाहीँ हामी गजलकारहरूसँग भलाकुसारी पनि गर्छौँ आज हामी तपाईँले नै माया गरेर गर पठाउनु भएका गजलहरूका साथमा सुमधुर नेपाली साङ्गीतिक गजलहरू लिएर उपस्थित भएका छौँ काफियामा तपाईँको पनि गजल वाचन होस् भन्ने चाहनुहुन्छ भने हामीलाई आफ्नो गजल, चा हामी गजल पठाउन सक्नुहुन्छ त्यसको लागि ठेगानामा म कार्यक्रमको अन्त्यमा भन्ने छु रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गमा हरेक बिहिबार रातको नौ बजेदेखि दस बजेसम्म गुन्जने गर्छ काफिया काफियाको यो बसाईलाई अझ मिठो पार्न सूर्य खत्री घायलको शब्द बालन्द राईको सङ्गीत तथा स्वरूप राज आचार्यको स्वरमा रहेको यो सुन्दर साङ्गीति गजल स्वीकार जहर जहदियौ युगौँ बाँच आफ्ना आफ्ना मान्छेहरू हात मिलाउँछन् बरू नचिनेका मान्छेहरू अनि सम्पत्तिको घमण्ड गर्नेहरू सौन्दर्य अनि सम्पत्तिको घमण्ड गर्नेहरू ठान्दा रहेछन् आफैलाई महँगा मान्छेहरू हात मिलाउँछन् बरू नचिनेका मान्छेहरू तिम्रो सहरमा पुगेपछि थाहा पाएँ मैले तिम्रो सहरमा पुगेपछि थाहा पाएँ मैले कोही पनि रहेनछन् सोचे जस्ता मान्छेहरू हात मिलाउँछन् बरू नचिनेका मान्छेहरू सधैँ हाँसिरहने फुलले पनि सोच्न सक्छ सधैँ हाँसिरहने फुलले पनि सोच्न सक्छ किन रोहिरहन्छन् होला बिचरा मान्छेहरू नदेखेजे गरेर हिँड्छन् आफ्ना मान्छेहरू हात मिलाउँछन् बरु नचिनेका मान्छेहरू फेरि अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ सुनिता सुबेदी बुलबुलजीको उहाँको गजलको शेर हुन्छन् धेरै देखे फुलहरू देख्दैछु म अहिले पनि एउटा फुल टिप्न सके पूजा गर्थे मैले पनि धेरै देखेँ फुलहरू देख्दैछु म अहिले पनि एउटा फुल टिप्न सके पूजा गर्थे मैले पनि फैलाएर दुवै हात अघि साह्रै धेरैचोटि फैलाएर दुवै हात अघि साह्रै धेरैचोटि खाली रहे सधैँभरि जति हात फैले पनि एउटा फुल टिप्न सके पूजा गर्थे मैले पनि समय र तिम्रो डाली छुन मन लाग्छ तर समय र तिम्रो डाली छुन मन लाग्छ तर टिपी लान्छ अरूले नै मैले अगी जैले पनि एउटा फुल टिप्न सके पूजा गर्थे मैले पनि सजाएर मुटुभरि सजाएर मुटुभरि कैयौँचोटि राखिसके चुडाएर लगिदिए सयौँचोटि पहिले पनि एउटा फुल टिप्न सके पूजा गर्थे मैले पनि लालाइ त आँखाभित्र आए पनि जति मोह लाला यी त आँखाभित्र आए पनि जति मोह सकिन्न कि छुनालाई यो जुनीमा कहिले पनि धेरै देखे फुलहरू देख्थे छु म अहिले पनि एउटा फुल टिप्न सके पूजा गर्थे मैले पनि इलाम हाल गरपालिका नौ दोलखाका गजलकार कुशल सुमनजीको उहाँको गजलले यस्तो भन्छ तप्पत तप तप आँसुका दाना झारेर नबस्नु चिठीका शब्द हजारौ पाना सारेर नबस्नु तप्प तप आँसुका दाना झारेर नबस्नु चिट्ठीका शब्द हजारौँ पाना सारेर नबस्नु निठुरी हुन्छ त्यो सम्झनाको अदृश्य खुकुरी निठुरी हुन्छ त्यो सम्झनाको अदृश्य खुकुरी मन र मुटु सबै अचान पारेर नबस्नु चिट्ठीका शब्द हजारौँ पाना सारेर नबस्नु हजारौँ स्वप्न बगैँचा बिच म भेट्न आउँला हजारो स्वप्न बगैँचा बिच म भेट्न आउला नजरहरूलाई तिमी झ्यालखाना बारेर नबस्नु चिठीका शब्द हजारौँ पाना सारेर नबस्नु मायाका बाटा अप्ठ्यारा हुन्छन् जित्नु छ हामीले मायाका बाटा अप्ठ्यारा हुन्छन् जित्नु छ हामीले धुर्तरा पापी छयो जमाना हारेर नबस्नु चिट्ठीका शब्द हजारौँ पाना सारेर नबस्नु म पक्के आउँछु लिएर एक दिन जादुको चिराग म पक्कै आउँछु लिएर एक दिन जादुको चिराग मनमा फुल्ने इच्छा चाहना मारेर नबस्नु तप्पत तप आँसुका दाना झारेर नबस्नु चिठीका शब्द हजारौँ पाना सारेर नबस्नु सुमन जीको फेरि अर्को गजल वाचन गर्न गइरहेको छु अब मैले वाचन गर्न गइरहेको गजल अस्मी जी एम सरिताजीको हो उहाँ पोखराको स्रष्टा भए पनि हाल परदेशमा हुनुहुन्छ उहाँको गजलले यस्तो भन्छ पुन उठ साथमा देश मिलेर बचाउन सुतेकाहरूलाई पनि छ जगाउन हातमा हात राख काँधमा काँध मिलाऊ हातमा हात राख काँधमा काँध मिलाऊ सत्य जोगाउन सत्य मेटाउन सुतेकाहरूलाई पनि छ जगाउन ज्यान देशको निम्ति अर्पिए जो पुर्खाले ज्यान निम्ति अर्पिए जो पुर्खाले जुटौ साकार उनको सपना बनाउन सुतेकाहरूलाई पनि छ जगाउन लुकेका छन् देशका दुश्मन हाम्रै घर लुकेका छन् देशका दुश्मन हाम्रै घर घरमा जरुरी छ अब पाठ खोजेर पढाउन उठ साथमा देश मिलेर बचाउन प्रेम पूर्वक मिलेर रहेमूर्वक मिलेर आपसमा हिमाल पहाड तराई नपरोन उठ साथमा देश मिलेर बचाउन सुतेकाहरूलाई पनि सहज गर्न सुनाइसके अब भने कार्यक्रम काफियामा एउटा छोटो व्यापारिक विश्रामको बेला एक सय दशमलव सात मेगा तरङ्गलाई छोडेर कतै नजानु डाक्टर संजय रिमल एमबीबीएस एमएस वरिष्ठ सर्जन तथा फिजिशियन रोग विशेषज्ञ डाक्टर मनोज कुमार शाह एमबीबीएस एमएस वरिष्ठ हार जोर्नी तथा नशा विशेषज्ञ डाक्टर विशाल गौतम एमबीबीएस एमडी वरिष्ठ बाल तथ नवजात शिशु रोग विशेषज्ञ भेटने समय दैनिक बिहान सात बजे देखि नौ तीस बजेसम बेलुका चार बजे देखि छ तीस बजेसम डाक्टर दिवसराज बोहरा एमबीबीएस एमडी वरिष्ठ फिजिशियन भेटने समय बिहान सात देखि तीन तीस बजेसम बेलुका चार बजे देखि छ बजे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 तलाई यति कुरा पनि थाहा छैन है विगत सात वर्षदेखि सा दमक बजारको घिमिरे मार्केट साथै झिल झिलमा पनि ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी कपडा सहितको टेलरिङ सेवा साथै विभिन्न प्रकारका ब्रान्डेड सुट का कपडा सहित रेडिमेड सुट पनि पाइन्छ नि यति धेरै सेवा सुविधा एकै ठाउँमा पख है म पनि त सँगै जान्छु मेरो पनि कपडा किन्नु छ हजुर तपाईँ पनि विभिन्न ब्रान्ड का कपडा खरिद गर्न र बाहिरबाट कपडा ल्याउन चाहनुहुन्छ भने सधैँ हामीलाई सम्झनुहोस् इन्ट्रेगर्स सटिङ सुटिङ टेलरिङ सेन्टर घिमिरे मार्केट माथिलो तल्ला तमक दस शाखा कार्यालय झिल झिले उमेश रन पहेली मोबाइल अन्ठानब्बे मोबाइल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 पक्षघात मृगौला रिशाब सम्बन्धी रोग नाक घाटी को रोग पक्षघात मृगौला रिसाब सम्बन्धी रोग नाक घाटी रोग हाट जोड़ी रोग मोटू छाला रेट का समस्त रोग का साथ ही स्त्री पुरुष का विभिन्न गुप्त रोग पार् का साथ ही तप को जस्तो सुख रोग लाइ बिनापरेशन औषधी बाटे भर पर्द उपचार करनेपटक संपर्क राख सदक्का पचीस वर्ष को अनुभवी डाक्टर एस एस नायक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 आज नियतिले यसरी नचाइरहेछ जस्तो कि म निद्रामा छु जगाइरहेछ नाता दलालीले निकै दलाल गरे पनि नाता दलालीले निकै दलाल गरे पनि ऊ अझै बगैँचामा माया फलाइरहेछ जस्तो कि म निद्रामा छु जगाइरहेछ भुइँमा नझरी अरूले नै सकिदिने भुइँमा नझरी अरूले नै दिने बारम्बार त्यही कथा पो सुनाइरहेछ आज नियतिले यसरी नचाइरहेछ भएर होला यहाँ मुर्दाले ढुकढुकी चलाइरहेछ सायद डाक्टर तिमी नै भएर होला यहाँ मुर्दाले ढुकढुकी चलाइरहेछ जस्तो कि म निद्रामा छु जगाइरहेछ आगोले मेरो चिता आगोले मेरो चिता जलाउन सकेन आगोले मेरो चित्ता जलाउन सकेन हेर सुनामी आएर सल्काइरहेछ आज नियतिले यसरी नचाइरहेछ धरमपुर छ झापा संगम चोखका गजलकार कुशल चमलगाई गाउँलेजीको यो सुन्दर गजलद्वारा काफियाको यो बसाइमा पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात मेगामा तपाईँ र हृदयको आवाजलाई गजलद्वारा सुरु गरिएको कार्यक्रम काफियाशलजीको यो सुन्दर गजल पश्चात अहिले मेरो हातमा फेरि अर्को गजल रहेको छ हाल झापाको दमकमा बस्दै गर्नुभएका झापा कन्काई नगरपालिका सुरुङ्गाका गजलकार मिनेट सापकोटा माइनसजीको यो गजल यसरी सुरु हुन्छ मैले लाएको प्यारमै समस्या छ मैले लाएको प्यारमै समस्या छ भाग्य खोटो समस्या छ निस्किरहन्छ निरन्तर आँसुहरू निस्किरहन्छन् निरन्तर आँसुहरू यी किनारमै समस्या छ भाग्य खोटो समस्या छ आज भोलि भन्दै दिन बिति गयो आज भोलि भन्दै दिन बितिगयो हामीमा होइन बारमै समस्या छ मैले लागेको प्यारमै समस्या छ यो मनको माया त्यो मनमा पुगेन यो मनको माया त्यो मनमा पुगेन दुई मन जोड्ने तारमै समस्या छ भाग्य निधारमै समस्या छ मायाको युद्ध सबैले जित्न खोज्ने मायाको युद्ध सबैले जित्नै खोज्ने आफ्नो तयार हारमै समस्या छ मैले लागेको प्यारमै समस्या छ भाग्य खोटो निधारमै सम गजलका मिनेस सापकोटा माइनसजीको यो मिठो फेरी फेरि गजल तर्फ गजलतर्फ जाँदैछु यो गजल रहेको छ गजलकार कुसुम दाहालजीको उहाँको गजल यसरी सुरु हुन्छ कहिले काहीँ मन छोर्न उनको नाममा गजल गर्छु कहिले काहीँ मन चोर्न उनको नाममा गजल कोर्छु मनको बह बिसाउन जुन कोर्छु बेसाहारा जिन्दगीलाई जिन्दगीलाई साथ दिने कोही भेटे हाता समय कसम खाएको गुनको नाममा गजल कोर्छु मनको बह बिसाउन जुनको नाममा गजल कोर्छु चिनो स्वरूप मायाको त्यो एउटा थुङ्गा गुलाबको चिनो स्वरूप मायाको त्यो एउटा थुङ्गा गुलाबको त्यो थुगामा बहकिने किने फुलको नाममा गजल गर्छु कहिले काहीँ मनचोर्न उनको नाममा गजल गर्छु धेरै भेटे दौडानमा गुलिया र चिप्ला पनि धेरै भेटे दौडानमा गुलिया र चिप्ला पनि प्रस्तावित अनुहार र फुलको नाममा गजल गर्छु मनको बह बिसाउन जुनको नाममा गजल गर्छु एउटा नाता जोड्नु थियो रगत होइन भावनाको एउटा नाता जोड्नु थियो रगत होइन भावनाको त्यही नाता टुटाउने गाती उनको नाममा गजल गर्छु कहिले मन मनचोर्न उनको नाममा गजल गर्छु मनको बह बिसाउन जुनको नाममा गजल गर्छु ी देखलकार नमराज कठायतीको यो गजल यसरी सुरु हुन्छ जुनीभरि साथ चाहेमा जन्मनाता नाता तोड्नु पर्छ पराईलाई आफ्नो मानि आफ्ना सबै छोड्नु पर्छ जुनीभरि साथ सायमा जन्म नाता तोड्नु पर्छ पराईलाई आफ्ना मानि आफ्ना सबै छोड्नु पर्छ एकै धरको सिन्दुरले चरणीको दासी भन्दै एकै धरको सिन्दुरले चरणीको दासी भन्दै जति टुक्रा परोस मुठु कर्तव्यले जोड्नु पर्छ पराईलाई आफ्ना मानि आफ्ना सबै छोड्नु पर्छ झुकाउनु छ सिर सधैँ आफ्नो हारा स्वीकारेर झुकाउनु छ शिर सधैँ आफ्नो हार स्वीकार पहिचानहरू मेटाएर नामै अन्त मोड्नुपर्छ पराईलाई पर आफ्ना मानि आफ्ना सबै छोड्नुपर्छ असमान सम्झौता यो पुर्खौदेखि चलिआछ असमान सम्झौता यो पुर्खौँदेखि चलिया छ अति भयो कुसंस्कारको कु, साङ्लो अब फोड्नुपर्छ जुनीभरि साथ चाहे जन्मनाता तोड्नुपर्छ पढाइलाई आफ्ना माने आफ्ना सबै छोड्नुपर्छ राज्यको नारीहरूको पीडा बोकेको गजल वाचन पश्चात अब कार्यक्रममा एउटा साङ्गीतिक गजल फस्कने बेला भएको छ मिजास थेम्बेको शब्द चोक गुरुङको सङ्गीत तथा जगदीश समालको स्वरमा रहेको यो मिठो गजल स्वीकारर्नुहोला सम्बन्ध न सम्बन्ध जीवन को धुना बेसूर का अचे। जीवन को धुना बेसूर का छबर हसूर को अचे। छ खे समय कस्तो झू सम झुरझूर का खबर अब कही दिन पच्छी देखिनेट्टीमा अक्सर अब कही दिन पी देखने भट्टीमा अक्सर कुटीदेखि भट्टीदेखि कुटी हुनेछ मेरो सफर मनको रङ्गशालामा विजयको ध्वजा लहराउनु छ मनको रङ्गशालामा विजयको ध्वजा लहराउनु छ एक प्याक लगाएर गर्नु छ उत्सव मनाउने तर्खर भट्टी भट्टीदेखि कुटी हुनेछ मेरो सफर आज भोलि त दिवा सोप्नको शिकार भएको छु म आज भोलि त दिवा स्वप्नको शिकार भएको छु म बिम्झेर सपनाबाट सपनामै जाँदैछु भर्खर अब केही दिन पछि म पनि आफ्नो शरीरको मन्दिर र भगवान हु म पनि आफ्नो शरीरको मन्दिर र भगवान हु मागिहाल के माग्छौ तिमी आफूलाई अब केही दिनपछि देखिनेछु भट्टीमा अक्सर कुटीदेखि भट्टी देखि कुटी हुनेछ मेरो सप कर्मैया सर्लाहीका गजलकार जीवन आचार्य निश्चलजीको यो सुन्दर गजलद्वारा काफियाको यो बसाईमा पुनः स्वागत गर्दछु तपाईँहरूलाई धेरैभन्दा धेरै गजल सुनाउनको निम्ति म सरासर गजल वाचन तर्फ नै गइरहेको छु अब मेरो हातमा निराश भाइ युवराज दहालजीको यो गजल रहेको छ उहाँको गजल यस्तो छ तिम्रो सिउँदो पराईले भरेपछि रोए तिम्रो सिउँदो पराईले भरेपछि रोए सम्झी तिमीलाई नै आँसु झरेपछि रोए सपनामा हो कि बिपनामा हो म अलमलमा परे सपनामा हो कि बिपनामा हो म अलमलमा परे तिमीसँग जन्ती खोली तरेपछि रोए सम्झी तिमीलाई नै आँसु झरेपछि रोए जन्म जन्म साथ दिने हाम्रो बाछा थियो जन्म जन्म साथ दिने हाम्रो बाजा थियो उसैसँग तिमीले बाजा गरेपछि रोए तिम्रो सिउँदो पढाइले भरेपछि रोए रुनुबाहेक अब के नै गर्न सक्छु र म रुनुबाहेक अब के नै गर्न सक्छु र म साथ पाइनँ तिम्रो एक्लो परेपछि रोए तिम्रो सिउँदो पढाइले भरेपछि रोए सम्झे तिमीलाई नै आँसु झरेपछि रोए चारका गजलकार निराश भाइ युवराज जी उहाँ अहिले कतारमा हुनुहुन्छ उहाँको सुन्दर गजल वाचन गरिसके जीको सुन्दर गजल वाचन पश्चात अहिले मेरो हातमा फेरि अर्को गजल रहेको छ दमक तेरा झापाका गजलकार भूपेन्द्र काफ्लेजीको यो गजल यसरी सुरु हुन्छ तिमी आयौ वसन्त नै आए तिमी आयो वसन्त नै जै लाग्यो यो ज्यानले पुनर्जन्म पाए जै लाग्यो हँसिलो मुहारमा त्यो फुलबुट्टे चोली हँसिलो मुहारमा त्यो फुलबुट्टे चोली कोइलीले मधुर गीत गाएझै लाग्यो यो ज्यानले पुनर्जन्म पाएजै लाग्यो जति आउँछ नजिक उत्ति टाढा जान्छौ जति आउँछु नजिक उत्ति टाढा जान्छौ यो मनसँग त्यो मन लजाए लाग यो ज्यानाले पुनर्जन्म पाए शिरिमा कस्तो सुहाएको शिरिषका फुल शिरमा कस्तो सुहाएको ख्याल ख्यालमा पिरती लाए जै लाग्यो तिमी आयो वसन्त नै आएजे लाग्यो हे मेरी अप्सरा तिमी मेरी प्राण प्यारी हे मेरी अप्सरा तिमी मेरी प्राण प्यारी अनासै शरीर नै यो रमाए्यो तिमी आयो वसन्त नै आए यो ज्यानाले पुनर्जन्म भूपेन्द्रजीको यो मिठो गजल पाचन गरेर सुनाइसके भूपेन्द्रजीको सुन्दर गजल पश्चात मेरो हातमा फेरि अर्को गजल रहेको छ साखु काठमाडौँका गजलकार मानन्दर र बाघेजीको यो गजल यसरी सुरु हुन्छ दिल तिमीले दुखाउँदा यो चर्केर मन रोयो आँखाबाट हाँसु यो दर्केर भेट नै हुन्न रिसाइहाल्छौ राम्रो बोल्दा के भएर आजकाल छपो झर्केर मन रोयो आँखाबाट हाँसु यो दर्केर माया प्रेम संसारमा गल्ती जो भइहाल्छ माया प्रेम संसारमा गल्ती जो भइहाल्छ के नै ठुलो विराम थियो छाडिगयो तर्केरिमले हल्ला छ नया साथी पायो भन्ने बजारमा हल्ला छ ढुङ्गा हौ कि मान्छे तिमी आएनौ त फर्केर दिल तिमीले दुखाउँदा छाती हो चर्केर मन रोयो आँखाबाट आँसु अनन्तर जीको यो गजलपछि भने कार्यक्रम काफिया तरङ्गलाई छोडेर कतै नजानु के तपाईँ ढाका कपडाको खोजी भने ढाका उत्पादन क्षेत्रमा देश तथा विदेशमा ख्याति कमाइ सकेको प्राका उद्योगलाई सम्झनुहोस् हमारा विशेषता सुपर फाइन धागो रक्ष कामदार को प्रयोग रंग जाने तथा कम टिकाऊ को समस्या बाटकारा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 देखि सीधे पूर्व रेडियो झाभा तेसरो तला में पख तिमी जादा छुकिन बनी सको उक्त भवन को पछाड़ी पी एटा सीढ़ी रहो सीढ़ी सीधे तिमी तेसरो तला में गयो च्याक्कारा डेन्टल हॉस्पिटल में संपर्क नंबर छिपा शून्य तेईस पांच बयासी दुई सयह अल नंबर अंठानब्बे चार छब्बीस चौतीस छह सौ एकवन्न नोट बच्चा नया प्रविधि ब्रश कर सीकाइ बच्चा क्रस फ्री गरिन्छ कत्रो रहेछ तिम्रो विचार जोखेपछि थाहा हुन्छ कत्रो रहेछ तिम्रो विचार जोखेपछि थाहा हुन्छ बाइबल कुरान सोचाइमा डुबेका ती मनहरूलाई जान्नलाई सोचाइमा डुबेका ती मनहरूलाई जान्नलाई उसको दिलमा बाणीहरू खोकेपछि थाहा हुन्छ बाइबल कुरानोकेपछि थाहा हुन्छ सफलतामा जलिरहने अस्तित्वलाई चिन्न यहाँ सफलतामा रहने अस्तित्वलाई चिन्न यहाँ त्यो भिडको कुनै व्यक्ति तोकेपछि थाहा हुन्छ कत्रो रहेछ तिम्रो विचार जोखेपछि थाहा हुन्छ मुहार मात्र काफी छैन झल्काउन मुहार मात्र काफी छैन व्यक्तित्वलाई झल्काउन उसको दिलको तितो सत्य टोके थाहा हुन्छ कत्रो रहेछ तिम्रो विचार जोखेपछि थाहा हुन्छ कतिसम्म साहसिस हो साहसी सम्म कतिहसी छ सफलताको टाकुरा चुम्न कुद्दा कुद्दै त्यो धडकनलाई रोके पछि थाह हुन्छ कत्रो रहेछ तिम्रो विचार जोखेपछि थाहा हुन्छ बाइबल कुरान वेद आदि बोकेपछि थाहा हुन्छ गोदाक इलामका गजलकार विपिन भारद्वाजीको यो अत्यन्तै सुन्दर गजलद्वारा व्यवसायमा तपाईँलाई पुनस्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात मेगाको तरङ्गमा तपाईँकै कथा व्यथा र हृदयको आवाजलाई गजलद्वारा सोर गरिएको कार्यक्रम काफियाको साथ पाउनुहुन्छ कार्यक्रम काफियामा फेरि म अर्को गजल तपाईँहरूसम्म प्रस्तुत गर्न गइरहेको छु गजलकार कमल परिवारजीको यो गजल यस्तो छ देख्दा कति साना छन् तर आँटिला छन् देख्दा कति साना छन् तर आँटिला छन् मान्छे भन्दा बुद्धिमानी बोरु कमिला छन् बुझेर पनि नबुझेझै गर्छन् यी मान्छेहरू बुझेर पनि नबुझेझै गर्छन् यी मान्छेहरू बुझ्दै नबुझ्ने त यहाँ ढुङ्गा मुडा शिला छन् मान्छे भन्दा बुद्धिमानी बोरु कमिला छन् कति समान सन् रंग भेदको तुलना छैन कति समान छन् रङ्गभेदको तुलना छैन त्यसैले त कोही काला कोही निला छन् तर आथका दुई पाङ्रा नारी पुरुष भने पनि एक रथका दुई पाङ्रा नारी पुरुष भने पनि तर सधैँ जसो पछाडि किन महिला छन् मान्छे भन्दा बुद्धिमानी बोरू कमिला छन् सिक्ने बेला आएको छ अब कमिलाबाट सिकने बेला आएको छ अब कमिलाबाट अभावैमा बाँच्ने उपाय कति सजिला छन् देख्दा कति साना छन् तर आँटिला छन् मान्छेभन्दा बुद्धिमानी गोरु कमिला छन् गजलकार कमल जी, उहाँ आफूलाई बेटिंग कमल भन्न रुचाउनुहुन्छ र हाल दक्षिण कोरियामा हुनुहुन्छ उहाँको यो मिठो गजल वाचन गरेर सके, अब हामी काफियाको अन्तिम चरणतिर आइपुगेका छौँ हामीसँग अब एउटा तपाईँकै गजल र अर्को कुसेली गजल रहेको छ अबको पालोमा झापा चा। तोकका चाहिँ तिनका गजलकार विभास सापकोटाजीको यो गजल वाचन गर्न गइरहेको छु उहाँको गजल यसरी सुरु हुन्छ भैँसी मरियो घाटा भयो अनाथ पाडो म के गरौँ भैँसी मरियो घाटा भयो अनाथ पाडो म के गरौँ दुध किनेर पाल्नुपर्ने यस्तो गाडो म के गरौँ कोट बेचेर पुस्तक किनेँ कोट बेचेर पुस्तक किने दिमागमा चाहिँ घामै लाग्यो कोट बेचेर पुस्तक किनेँ दिमागमा चाहिँ घामै लाग्यो तर अहिले ठिर्याउँदैछ जिउको जाडो म के गरौँ कोट बेचेर पुस्तक किने दिमाग मात्रै घामे लागेय सिको चिनो भने समेथे एउटा गुलाब प्रेय सिको चिनो भने समहा लेथे एउटा गुलाब फुल कुहियो पात झरिगो काडो काँडो मके गरू ढुङ्गा हाने आन्दोलनमा दुःखका दिन जाने आसमा ढुङ्गा हाने आन्दोलनमा दुखका दिन जाने आसमा पहिले जस्तै अहिले नि छ रित्तो भाँडो मके गरौँ साँच्चै ढुङ्गा हाने आन्दोलनमा दुःखका दिन जाने आसमा पहिले जस्तै अहिले नि छ रित्तो भाँडो मकै गरू भैसी मरियो घाटा भयो अनाथ पाँडो मके गरू। दुध किनेर पाल्नु पर्ने यस्तो घाँडो मके गरू गजलकार विवास सापकोराजी अहिले पढाइको सिलसिलामा काठमाडौँमा हुनुहुन्छ उहाँको यो मिठो गजल वाचन गरेर सके, हामी आजको यो वसाइको अन्तिमतिर आइपुगेका छौँ अबको पालोमा एउटा कोसेली गजल पस्कन तपाईँसँग अनुमति मागे यो कोसी गजल गजलकार डाक्टर निरज भट्टराईज्यूको गजल संग्रह तलासमा संग्रहित छ प्रस्तुत छ राजहरू कहाँ कहाँसम्म पुग्छन् बन्द कोठाबाट आवाजहरू कहाँ कहाँसम्म पुग्छन् कसरी कसरी राजहरू कहाँ कहाँसम्म पुग्छन् बन्द कोठाबाट आवाजहरू कहाँ कहाँसम्म पुग्छन् जो गएको छ ऊ फर्केर आउन सक्दैन तर जो गएको छ ऊ फर्केर आउन सक्दैन तर ढोका हल्लिँदा अन्दाजहरू कहाँ कहाँसम्म पुग्छन् बन्द कोठाबाट आवाजहरू कहाँ कहाँसम्म पुग्छन् त्यसै त हात जोडेका छैनन् यी प्रार्थना यी नमाजहरू कहाँ कहाँसम्म पुग्छन् बन्द कोठाबाट आवाजहरू केवल गरीबको कसौडीसम्म पहुँच हुँदैन पुग्नलाई त अनाजहरू कहाँ कहाँसम्म पुग्छन् केवल सम्म पुग्नलाई त अनाजहरू कहाँ कहाँसम्म पुग्छन्ठागुरो छ तेरो गजलमा भापको दायरा साँगुरो छ निरज गालिब दुष्यन्त र फराजहरू कहाँ कहाँसम्म पुग्छन् कसरी कसरी राजहरू कहाँ कहाँसम्म पुग्छन् बंदा कोठाट आवाज हूँ कह कम अब भी हम कार्य को अंतिम समय में आईपुग कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ श्रोताहरूलाई सुझाव भए हामीलाई इमेल गर्न सक्नुहुन्छ हाम्रो इमेल आइडी रहेको का छेसबुकमा चा? जोडिन चाहनुहुन्छ भने चा काफिया वान जिरो जिरो सेभेन एट द रेट जिमेल डट कम वा काफिया रेडियो झापालाई खोजेर फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ तपाईँहरूसँग भएका कजरीहरू हाम्रो इमेलमा वा फेसबुक एकाउन्टको टाइमलाइन वा म्यासेज बक्समा पठाउनुभयो भने हामी पक्के पनि बाचन गर्ने नै छौँ अथवा हाम्रो रेडियोको पेज डब्लु डब्लुडब्लु डट लाइक गरेर त्यहाँ पनि आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ अर्को हप्ता यही समयमा भेट्ने बाचा गर्दै मधु साश्रुको शब्द सन्तोष श्रेष्ठको संगीत तथा निशा देसारको स्वरमा रहेको यो साङ्गतिक गजल छोडेर बिदा हुने पर्ने बेला भइसकेको छ यो बसाइबाट विदा प्राविधिक मित्र समीक्षाको साथमा म विकासलाई पनि तपाईँहरूको साता शुभ रह